उज्यालो एन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न फिल्म स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्भेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्भेकको मंगलबारको श्रृंखलामा हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै आइरहेका छौँ हामीले यसको छैठौं श्रृंखला वाचन गरेका छौं अब शान्ता र डाक्टर प्रसादको अपरेशन समय नजिक आइसकेको छ के हुन्छ सुनौ श्रृङ्खला सात पृष्ठ एक सय आठबाट अब अपरेशनको दिन तय भयो डाक्टर प्रसादको जीवनको स्पन्दन या त अपरेशनसँगै बन्द हुनेछ अथवा उनले पुनर्जन्म पाउनेछन् रामायणमा बढित कथामा भने जस्तै मोचित लक्ष्मणलाई जीवन दिने संजीवनी बुटी जस्तो भएकी छिन्सान्ता डाक्टर प्रसादका लागि जीवनभर घाउका रेखाहरू टाँसेर बाँच्नुपर्ने भएको छ उनले आफ्नी पत्नीले भविष्यमा आफ्ना शरीरका डोभहरू देखाउँदै दे रोइरहेको काल्पनिक तस्विर उत्तमदाका आँखाभरि आउँछ उनको छटपटाइरहेको शरीर दृश्यभित्रबाट उठेको चित्कार सुनिरहन उत्तमदा एक्लै विवश भइरहनुपर्नेछ उत्तमदा अश्रुपूर्ण काल्पनिक अनुभूतिमा डुब्दै विचार गर्छ सायद नियति र कर्मको संयोग यस्तै होला जसलाई स्वीकार गर्न सहन र अनुभव गर्न शान्ता र उत्तमदालाई वर्तमानले विवश गराइरहेको छ उत्तमदा झसक्क सम्झन्छ केही दिन अघि अस्पतालमा भेट भएकी एकजना पन्जाबी महिला र एक कश्मिरी पुरूषको कारणिक कथा त्यसबेला डाक्टरसँग छलफलका लागि डाक्टर, डाक्टर प्रसादको टोली लिभर ट्रान्सप्लान्ट शाखाको प्रतीक्षालयमा प्रतीक्षारत थियो शान्ता उत्तमदाकै छेउमा एकजना वृद्धा र अर्को एकजना अद्वैस्य महिला आएर बसे शान्ताका मुखमा गहिरोसँग हेर्दै वृद्धाले हिन्दीमा सोधिन् तिमी किन आएकी यहाँ लिभर दिन कि तिमी मेरी छोरी जस्तै लागेर सोधेक्यौ र त यो मेरी छोरी पनि तिमी जस्तै छ उनले नजिकैको अदवैंशीतिर सङ्केत गरिन् शान्ता र ती अदवैंशी करिब उस्तै लाग्थे तिनको नाउँ रहेछ श्रुति पंजाब घर भए पनि दिल्लीमा बसोबास गर्दा रहेछन् ती वृद्धाले आफ्नो परिचय दिँदै भनिन् शान्ताले आफू नेपालबाट आएको र मामालाई कलेजो दिन परीक्षण भइरहेको जानकारी दिइन् वृद्धाले सोधिन् मामाका अरू कोही पनि छैनन् कति वर्षका हुन् शान्ताले कुनै उत्तर नदिए सोधिन् तपाईँहरू किन आउनुभएको यहाँ वृद्धाले बडो दर्दपूर्ण स्वरूप मनिन् यी मेरी छोरी श्रुति यिनका दुईटा छोराछोरी छन् यिनीहरू सामान्य किसानी काम गर्छन् मेरा ज्वाइँ चालिस वर्षका थिए उनको कलेजो क्यान्सर भएछ र यही अस्पतालमा अपरेसन भयो आफ्ना पतिलाई यिनले नै आफ्नो कलेजो दिइन र उपचार र अपरेशनमा गरी करिब चालिस लाख रुपियाँ सिद्धियो यिनको सबै जग्गा बेच्नु पर्यो तर कलेजो दिएको चौबिस घण्टा नपुग्दै ज्वाइँको निधन भयो वृद्धका आँखा रसाइरहेका थिए र श्रुतिको आँखा शून्यमा स्थिर देखिन्थे वृद्धाले भनिन् क्रस म्याच भए पनि अन्तिममा रेजिपेन्टको शरीरले एक्सेप्ट गरेन भने कुनै हालतमा बिमारी बाँच्दो रहेनछ तिम्रा मामालाई यो कुरा थाहा छ कि छैन मेरी छोरी आफ्नै घाइते भाइ श्रीमान घुमेर श्री सम्पत्ति सबै सकियो तिमीहरूको यस्तो नहोस् भन्नेमा विचार पुर्याउनुपर्छ वृद्धाको विवरणबाट उत्तम् मर्माहित जति भएको थियो त्यति नै परिणामको पृथक सम्भावनाको भयावहताले ऊ आतंकित भएको थियो अहिले यो घटनाको स्मृतिसँगै अर्को घटनाको स्मरण भइरहेछ त्यो घटना थियो डोनर र रिसिपेन्ट दुवैको मृत्यु कतिथि सामान्य गरिब परिवार जस्तै गरी डाक्टर प्रसाद र शान्ताको अवस्था भयो भने त्यसपछि उत्तम्दाले केही सोच्न सकेन भए आतंक पीडा सबैले एकैपटक उसको मनलाई हाहाकार गराउन थाले ऊ रातभर छटपटाइरह्यो तडपिरहेर भक्खानो पर्दै रोइरह्यो अरूलाई सम्झाउने भाषा र उदाहरण उत्तम्तासँग प्रशस्त थिए तर आफैलाई सान्त्वना दिने शब्द र उदाहरण उसँग यतिखेर केही पनि भेटिएन परोपदेसी पाण्डित्यमको अर्थ विद्वानहरूले यस्तै समयका लागि निर्धारण गरेका हुन सक्छन् पत्तै भएन उज्यालो भएछ आज बिहानै घाम लागिसकेको छ हुसु हराएछ आजबाट मध्य यस्तो दिन कमै हुन्छ भन्दै थिए मेजबानका कर्मचारीहरू शान्ता अझै मस्त निधाइरहेछन् उत्तम्दा उठेर बाथरूममा पुग्यो हिजो अस्तिदेखिका लुगाहरू शान्ताले त्यसै छडेकी रहेछन् भिजाउँदै लुगा धुने मानिस त आउँछ तर उसलाई पातला लुगाहरू भित्री लुगाहरू दिनु भनेको धुजा बनाउनु हुनसक्छ लुगा धोएको मूल्य पनि चर्कै डाक्टर साथ डाक्टर माल्टा आफै लुगा धुने गर्दछन् उतमदा र घरमा पनि लुगा धुन अभ्यस्त छन् उतम्दाले हेऱ्यो आफ्नो कमेज र गन्जी सान्ताको समिज पेन्टी कुर्ता सुरुवाल बाल्टी भरिरहेछन् जम्मै सर्फमा डुबाइएका थिए मेजबानको दुई सय छ नम्बर कोठा ससानो घर जस्तो भइसकेको छ लुगा धुने साबुन नुहाउने साबुन सेम्पो टुथपेस्ट ब्रस ब्लिडरेजर तौलियाले बाथरूम सजिएको छ कोठामा कर्नफ्लेक्स ओट्स बिस्कुट चाउचाउ मेक्रोनी प्याज लसुन गोलबेडा नुन खोर्चानी कागती तेल दुध दही चिनी पाउरोटी अण्डा चियापत्ती मसरुम मटरकोसा सबै जोडिएका थिए पकाउने भाँडो एउटा थियो पकाउँदै खनाउँदै खाने काम हुन थालेको थियो क्यान्टिनको भोजन महँगो मात्र होइन सधैँ एकनाशको हुनाले अमनाउन थालेको थियो मुख फेर्नका लागि कोठामा नै पकाउन बिजुलीबाट चल्ने भाँडो ल्याइयो पानी उमाल्न दुध तताउन चिया पकाउन तरकारी पकाउन सावधानना बनाउन अन्डा उमाल्न चाउचाउ पकाउन सबैमा ठिक्क फलफुलसमेत कोठामा थिए बिस्तारै क्यान्टिनको प्रयोग थोरै हुन थाल्यो साथीभाइहरू आउँदा वा अल्छीले सताउँदा मात्र क्यान्टिनको सम्झना गरिन्थ्यो हिजो खाएका भाँडाहरू पनि त्यस्तै थिए उत्तन्दाले पहिले भाँडा साफा गर्यो र बाथरूममा भिजाएका सबै लुगा धोयो आज काम लागेको हुनाले अरू केही मैला लुगा योजना बनायो तर सर्फ र साबुन सकिएको रहेछ आज चियापत्ती र चिनी पनि थिएन उतुन्त बिस्तारै ढोका खोलेर निस्क्यो शान्ता नबिउजिन् भन्नेमा उस सावधान थियो यतिकैमा फोनको घन्टी बज्यो डोका खोलेर बाहिरबाट बन्द गर्न लाग्दा फोन, फोन आएपछि तुरन्त उसले फोन उठाउनु उचित ठान्यो फोनको घन्टीले शान्ता बिउजिसकेकी थिए हेलो आफका फोन है सर आलमले बाट भनेर फोन लगाइदियो उताबाट स्वर आयो दाई म गोविन्द दिल्लीमा बसेर पत्रकारिता गरिरहेछु नेपालको हिमालय टेलिभिजनलाई रिपोर्टिङ गर्छु र अनलाइन समाचार चलाएर बसेको छु म तपाईँलाई राम्ररी चिन्दछु शान्ता भाउजूले कलेजी दिन लागेको थाहा पाएँ म भाउजूको अन्तर्वार्ता लिएर नेपाल पठाउँछु र अन्यत्र पनि दिन्छु म अहिले नै आउन चाहन्छु उत्तन्ताले सधन्यवाद आउन भनेर फोन राखिदियो शान्तालाई उसले भन्यो तिमी नुहाई दुवाई तयार हुनु टिभीमा अन्तर्वार्ता लिन गोविन्द भाइहरू दिल्लीबाट आउँदैछन् म चीनी चियापत्ती लाचु उत्तमदा सामानिन्ने पसल में पुग्यू वयस्क पंजाबी ब्राह्मण बड़ो रमाइल सरिदाई पसले उनको छोरा श्याम तो तस्त फरासिला चान। फोन में रिचार्ज करने देखी चिया बेचने सब काम करती चीनी सर्फ साबुन एक हफ्ता का लगी दिंद बहनजी ठीक है का डेट मिला कि नहीं ग्रेट है लिए आईए ऐसा काम अपना लड़का लड़की भी करने को तैयार बड़ा काम कर रही है भगवान से दुहा मांगते हैं उनके लिए उनके लुगा धुने साबुन बाहक हिसाब जोड़ते वे साबुन मेरी तरफ से बहन के लिए उत्तर ने धन्यवाद दिया एक प्लेट बिस्ले पठाइदने अनुरोध कर पानी पीना रकान इसे पसर बिस्लेरी का बोतल लाने गर्शन मेजवान प्राय गेस्टर डाक्टर प्रसाद मल्टा भी यहीं लैजाने ग् छवि कुमार समेत यस्त खाना में प्रफु थिए तर कई दिन आए कि सबला सज्जित कुमार र्यामजी का कारण मुख्य भोजन कैंटीन में नहीं दोहरी या तन्द वयस्क पसलेसँग विदा भएर फर्काउँदै थियो औषधी पसले वावाज आयो गुड मर्निङ सर हाउ इज सान्ता दिदी हेल्थ इज सि वेल्थ डिट फिक्स दिट अपरेसन वत्स र कपिलको एचकेडीडी नामक औषधी पसल छ पसलमा सबै कस्मेटिक्सका सामानहरू पनि छन् वेदान्तका प्राय बिरामीहरू अर्जेन्ट बाहेक बाहिरी पसलबाट औषधि किन्ने गर्दछन् यस क्षेत्रका गेस्ट हाउसमा बस्नेहरू प्राय नेपालीहरू हुन्छन् र औषधिका ग्राहक पनि नेपालीहरू वत्स ने र कपिल उतन्दालाई भित्र बोलाउँछन् चिया मगाउँछन् ती दुवैजना भाइ साथी जस्तै भएका छन् मामालाई कलेजो दिन आयो कि शान्तालाई दिदी भनेर यतिविधि माया र सम्मान गर्छन् कि सहोदर भाइले पनि यस्तो गर्न कठिन छ मामाको लागि कलेजो दिन आएको भन्ने थाहा पाएपछि ती दुई भाइ शान्तालाई डेरी मिल्क क्याडबरी नङ पालिस लिपस्टिक स्याम्पू टुथपेस्ट बिस्कुट उपहार भन्दै दिने गर्थे औषधिमा चालिस प्रतिशतभन्दा बढी छुट दिन्थे र भन्थे पैसा पुगेन र छैन भने पनि नातिनु हामी मद्दत गर्छौँ मामालाई बचाउन आयो कि तपाईँप्रति हाम्रो सम्मान छ कुनै चिन्ता नदिनुहोला उनीहरूको नातेदारहरूले काठमाडौँमा चर्चित गहना पसल रिद्धि सिद्धि चलाएका रहेछन् उनीहरू भन्थे केहीपरि हामी काठमाडौँमा पनि सहयोग गर्न सक्छौ परदेशमा एक विदेशीलाई कुनै अर्को विदेशीले देखाएको यस्तो मानवीय ममताले कसैको पनि मन जित्न सक्छ फोन समेत गर्न कन्जुस गर्ने आलोचना गरेर नथाक्ने कुरा काट्ने चुनदान सहयोग नगर्ने आफू मात्र मोजमस्ती गर्ने र भविष्यमा जन्मने आफ्नो सन्तानलाई अखुत सम्पत्ति जुटाउन तल्लीन आफन्तहरू भन्दा विदेशमा यसरी माया र आदर दिनेहरूको विवेक महान र स्तुतीय छ उत्तम्दाले वत्स र कपिललाई चियाका लागि धन्यवाद दिँदै भन्यो अब तेस्रो दिनमा अपरेसन हुन्छ सबै कुरा मिल्यो र शान्ता स्वस्थ छिन् चिन्ता गरिरहनुपर्ने अवस्था छैन उनीहरू दुबईले भने भगवान्को लाख लाख सुक्रिया उत्तमदा मेजबान पुग्न साथ पत्रकार भाइ गोविन्द र उनका अर्का मित्र आइसकेका रहेछन् उनीहरूसँग औपचारिक परिचय दिँदै उत्तमदाले कफीको अर्डर गर्यो मेजबानको बगैँचा हरियो दुबोले भरिएको छ दीपकलाई हराएपछि केही कुर्सीहरू ल्याइए शान्त कोठाबाट झरिँ र डाक्टर प्रसाद र छवि पनि सबै जम्मा भए डाक्टर प्रसाद आफ्नो बिरामीपनलाई सकेसम्म लुकाउन खोज्छन् उत्तमदासँग भनिरहन्छन् मलाई प्रचारबाजी पटक्कै मनपर्दैन तर आज पत्रकार गोविन्द आएपछि उनी कुराकानीका लागि तयार भए सान्ता डाक्टर प्रसाद डाक्टर माल्टा छवि कुमार सबला सञ्जित सबैको भिडियो लिने काम गरे गोविन्दले उनले डाक्टर प्रसादको रोग उपचारको परीक्षण क्रम खर्च र अरू केही स्वास्थ्य सम्बन्धी प्रश्नहरू गरे शान्तासँग पनि साहसपूर्ण निर्णयका कारणहरू सोधे उनले अस्पतालको प्यानल डिस्कसनमा दिए जस्तै उत्तर दिइन् कोविन्दले भारतबाट निस्कने नेपाली पत्रिकामा समाचार प्रकाशित गराएछन् नेपालका सबै सञ्चार गृहमा इमेल पठाएछन् अनलाइन संस्करणमा समेत समाचार दिँदै उनले हिमालय टेलिभिजनलाई समाचार पठाएछन् थोरै नेपाली पत्रिकामा समाचार छापिएछ र हिमालय टीभीमा पूर्ण विवरण प्रसारित भएछ उत्तमदालाई त्यस टेलिभिजनमा कार्यरत युवा मित्र जीवनले फोन गरेर जानकारी मागेका थिए तर अरू नेपाली सञ्चार माध्यमहरूमा नेताहरूका थोत्रा आवाजहरू बाहेक मानवीय कर्मका समाचारले त्यति ठाउँ पाउँदैनन् पत्रकारिता र संचारकर्मीहरूको सोच मानवीय संवेदनासँग अन्तर्गुलन हुन सकेको छैन उत्तन्दाले यस्तै निष्कर्ष निकाल्यो थोरै भए पनि समाचार दिने पत्र पत्रिका र विवरण दिने टीभीलाई उत्तन्दाले धन्यवाद दियो तर डाक्टर प्रसाद भन्दै थिए म प्रचारबाजीमा विश्वास गर्दिन उनको यही विश्वासका कारण आफ्नो अस्पताल प्रमुख बिमार भएर उपचारमा लामो समय बाहिर जाँदा पनि उनको अस्पतालले कुनै विज्ञप्ति जारी गरेन त्यसमा पनि मानवताको त्यस्तो महान कर्म गर्ने एकजना नारीको उत्साहबारे एक शब्द बोल्नु वा सम्मान गर्नु आवश्यक ठानिरहेको छैन त्यस अस्पतालले भोलि हुनसक्ने बिरामीहरूको जीवन रक्षाका लागि स्वस्थहरूलाई उत्साहित गर्न भरोसा दिन र आत्मविश्वास पैदा गर्न पनि त्यस्तो प्रचार आवश्यक पर्दछ तर यस विपरीत संकीर्णता र आत्मकेन्द्रित सोचको यो आफैमा निर्दयी पराकाष्ठबाहेक केही होइन अत्यन्त मनमुनि निष्कर्ष निकाल्छ अस्पतालमा भर्ना हुने दिन नजिकै आइसकेको छ सबै तयारी पूरा भयो शान्ता रातभरि निधाउन छाडिन् उनमा चिन्ताका कारणिक रेखाहरू देखिन लागे उनी आफ्नै सानी छोरी अनुसालाई सम्झन कहिले गुत्त बस्ने कहिले बाख्राको पाठो उफ्रिजी उफ्रिरहने कहिले भान्सामा पसेर आमालाई काम सघाउने अन्ताक्षरी खेल्न आमालाई उत्साहित गरिरहने सानोको निर्देश अनुहार शान्ताका आँखा अगाडि नाच्न लाग्छ शान्ता दिनहरू गर्न लाग्छन् चार हप्ता पुगिसकेछ ओछ्यानमै चिया नपि नउठ्ने छोरीले बेलामा खान पाएकी छ कि छैन दिउँसो छ घन्टाको कलेज कक्षा सकेर खुत्रोको झोला फाल्दै साने भन्छे आमा भोकले खरो भए लौ न चाँडो खाजा बनाइदिनु यतिखेर सानेले खाजा खान पाएकी छ कि छैन साने दुब्ली छ कलेजमा कतिपटक मुर्छा परेकी छ कमजोरीले बुबा तुरन्त लिन कुद्नु अहिले बुबा आमा नहुँदा के अवस्था होला बेलुका एउटा पुरै फ्ल्याटमा एक्लै सुत्दा कति डराउँथ्यो ओली साने शान्ता यस्तै मनमा सोचिरहेकी छिन् उनको आँखाबाट आँसु नि शब्द बसिन छोरो ठुलो भएर के गर्नु सधैँ बाबुआमाको काखमा किरी खेलि बसेको छ ऊ भान्सामा केही काम गर्दैन मैलो लुगा धुनुभन्दा कुनामा थुप्रो लगाउँछ नुहाउन र नङ काट्न समेत कराइरहनुपर्छ मैना दिन नुहाउँदैन तर घुम्न निस्कन्दा बासनादार सेन्ट सर्केर हिँड्ने गर्छ सेन्टभित्रको दुर्गन्ध पनि सायद विशेष बासना हुन्छ होला <स्तितिति> <स्ति> शान्ता बुबा आमाको व्यग्रता चिन्ता र हृदय छियाछि पार्ने गरी अनुभव पीडाबाट विचलित भइन् साँझ मात्र आमा र बुबासँग सान्ताको फोन सम्वाद भयो आमा मायादेवी नेपालगञ्ज स्थित जयवागु श्री मन्दिरमा पूजा गरी फर्किनु भएको रहेछ पिताजी कोटाई र बङ्गलामुखी पुगेर छोरीको स्वास्थ्य कामना गरिरहनु भएको छ आमाले खाना नखाएको र निद्रा लागेको समेत भन्नुभएछ काठमाडौँबाट दिदी बसुदा दिनहौँ रुदै फोन गरिरहेकी छिन् भाइ मोदराजको फोन आइरहेको छ किन हो कुन् इसराज र निलराजको फोन आएको छैन सान्तासँग आमा भन्दै हुनुहुन्थ्यो निलराज बिहानै मैतदेवी गुयेश्वरी र पशुपति पुगेर दिदीको जीवन रक्षाको माग गर्ने गर्छ र बुहारी सचेता भन्दै थिइन् निलराज रातभरि रोइबस्छ निधाउँदैन इसराजका विषयमा पनि आमा यस्तै केही भन्नुहुन्थ्यो शान्तालाई शान्ता यस्तै शान्ता कुरा सम्झिरहन्थिन् रातभरि कहिले उनी सबलासँग बसेर पढ्दाका स्मृतिहरूमा अल्झिरहेकी हुन्थिन् सबलाको घरमा पढ्दा बस्दा गर्मीका दा बेला दाउराको अगेनोमा हजुरआमासँग बसेर रोटी सेक्दा पोलेको हात उनलाई आज जस्तै लाग्छ सानो सागो कोठाको भुइँमा ओछ्यान लाएर सुत्दा सर्प र बिच्छेको डरले रातभरि निद्रा नपरेको पीडा बिर्सिन सक्नु छ शा उनलाई शान्ता यी सबै सोच्दै निधाउनु प्रयत्न जति गर्छिन् त्यति निद्रा टाढा भागिरहेछ उत्तमदासँग बिहे हुनु पनि उनका लागि संयोग नै थियो शान्ताका धनीमानी नाचदार सबैले भिखारीलाई छोरी बुझाएको टिप्पणी गर्दा आमा रुनुभएको दृश्यानुभूतिले शान्ताको मनलाई अहिले पनि पोलिरहेको छ बर्दियाबाट काठमाडौँ पुगेपछि कुनै दिन चिनी बिनाको त कुनै दिन चियापत्ती बिनाको तातो पानीमा सन्तोष गर्नु परेको काहारी लाग्दो स्मृति छ उनीसँग आलु वा प्याजको झोलसँग मात्र खाएको उसिना चामलको भातको सम्झना छ उनमा छोरालाई दुध भनेर चौलनी पिलाउनु पीडाले उनलाई सम्झना छोरालाई जाडामा तातो स्वेटर र राम्रा जुत्ता लाउन नपाउँदा उनी कति पटक रोकी दिइन् त्यसबेला दुःखका बेला सहयोगी हुन कोही आफन्त अघि समृद्ध र शक्ति देख्न आफन्तका नाममा अनेक थरीको झुन्डसहरू हुन्छ कस्तो छ स्वार्थीहरूको विवा सान्ता यस्तै कल्पना र तर्कनामा रातभरि डोबुल्की मारिरहन्छन् कथम कदाचित आफू असक्त भएमा अथवा तलमाथि परेमा त्यो सानै र ठूले कति रुँदा हुन् कसरी जीवन चलाउँदा हुन् उतन्दासधी विचारको खेती गर्दा गर्दै कुन बेला असम्भ कता हुने हुन् अनि छोराछोरी उनको मातृत्वले भित्रैदेखि चित्कार गर्छ शान्ता यस्तै कल्पना र तर्कनामा रातभरि डुबुल्की मारिरहन्छन् कथम कदाचित आफू अशक्त भएमा अथवा तलमाथि परेमा यसबेला करूणाकी मूर्ति आमा सरल र एकोहरा खालका बुबा सधैँ आफैमा डुबुल्की मार्दै बाल अट पाल्ने भाइहरू र घरबाट समेत निरन्तर प्रताड़ित दिदीको तस्विर र उनीहरूको भविष्य शान्ताका आँखामा घुमिरहेछन् ती स्वजनहरूमाथि शान्ताको प्रभाव जति हुन्छ त्योभन्दा बढी सम्मान र स्नेह पोखिने गर्छ घरका आमादेखि अरू सबै परिवारजन भतिजा भतिजीहरू र अरू सबैसँगका सम्बन्धहरूले उनको मनलाई विचलित तुलाइरहेछन् आखिर अठोट त अठोट नै हो म नारी हो नारीमा पहिलो जन्म दिने शक्ति र साहस मात्र होइन पुनर्जीवन दिने सामर्थ्य र शौर्य पनि हुन्छ म मामालाई पुनर्जीवन दिन्छु म हजुरआमा नातिनी तर मामा कि आमा शान्तामा संकल्प दृढ़तापूर्वक प्रकट हुन्छ प्रसादलाई अस्पतालमा भर्ना गरियो अपरेशनको दुई दिन पहिले रिसिपेन्ट र एक दिन पहिले डोनरलाई भर्ना गरिने रहेछ डाक्टर सोमनामको नेतृत्वमा लिभर ट्रान्सप्लान्टको अपरेसन हुँदैछ डाक्टर प्रसादलाई साथी बस्न डाक्टर मार्ट आफ्नै अस्पताल गइन् उनी विदेशी भए पनि र यसअघि जे भनिए पनि डाक्टर प्रसादको स्वास्थ्य स्थितिप्रति अत्यन्त चिन्तित थिइन् उनी एकान्त मिल्न साथ आँसु जार्न लाग्छिन् उनी भित्रको मनोद्वलन बुझ्न डाक्टर प्रसादको स्वास्थ्यको गम्भीरता बुझ्न आवश्यक हुन्छ अस्पतालमा एकजना सहयोगीका लागि सबै सुविधा उपलब्ध छ डाक्टर प्रसादलाई कोठा नम्बर चार दुई दुई तीनमा भर्ना गरियो दुई वृद्ध दम्पति एक्लै निराशा र आशाको तरेलीमा मचिँदै भविष्यबारे राम्ररी गर कुरा गर्दछन् तर कुराकानी जति गरे पनि दोहोरिने बाहेक नयाँ केही हुँदैन देन कुराकानीमा पटियार लाग्न साथ डाक्टर माल्टा लैपटप में व्यस्त होने थाल् फुर्सत में उन्नी कंप्यूटर गेम खेथिन्चार हेथिन कि रूस में रहे छोरीसंग संवाद करी अमा छोरी गफ करते थे डाक्टर प्रसाद आपने जीवन को निर्णायक तर अनिर्णित क्षण को प्रतीक्षा करते चिंतामग्न होने पुग्थे तो समय जी दुख भे कति आनंददायक थी रमेशा को चीसापानी गांव जहां डाक्टर प्रसाद को परिवार खनजोत में घास दाउरा में रमाने तीन दाजू दुख थे तर सुख भी होते थे धेरी टाड़ा पर्ने पानी काँलीमाया दिदी र अन्तरी बहिनी पार्वतीले पिठ्यौमा घाउ पार्दै बोकिरहनुपर्ने अवस्था पिताश्री आफ्नै शैलीका वर्षेपछि जन्मिरहेका धेरै सन्तानको सुसारमा व्यस्त रोग नसरीरकी आमा पढ्ने विद्यालय छैन बिहानदेखि साँझसम्म खेतबारी घाँसताउरा खरबारी र बुट्टाहरू अलमल गर्दै बित्यो बाल्यकाल कति कठोर समय थियो त्यो डाक्टर यस्तै दुरूह जीवन छाडेर मधेस बसाइसकेका हुन् तर जति कठोर भए पनि त्यस समयको अनुभूतिमा फर्कन सकिँदैन अब बाल्यकाल जीवनको सबैभन्दा सुन्दर र निष्प्रिय जीवन हो त्यो जीवन जस्तो भए पनि र जहाँ भए पनि सर्वाधिक आनन्ददायक र मनमोहक हुन्छ डाक्टर प्रसाद यतिखेर आफ्नो ठुलाबाट इट्ठा समुद्र उपाध्याय र सानुबा सुबेश शर्माप्रति कृतज्ञता प्रकट गर्छन् ठुलाबाट इट्ठा भएर बर्दिया नपुग्नु भएको भए र सानुबाबुले बर्दिया बसाएको चाँजो नमिलाउनु भएको भए डाक्टर प्रसादको जीवन रामेसापको डाँडामा खर बित्न सक्थ्यो होला डाक्टर प्रसाद अस्पतालको सयमा जीवन मृत्युका बीच अल्छिरहेको शरीरलाई निहाल्दै घाँस गर्दाको आफ्नो तस्विर उतार्न लाग्छन् बढ़हर, खन्यू गोगन खर निवारो दुधिलोको भारी बोकेर उकालो छर्दा कति को कष्ट सर्नु पर्थ्यो तर त्यो जीवन कति शान्त थियो कति खुशी थियो कार्यक्रम श्रोत सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो यसको बाकि हम केही बेरमा बाँच्नु हुनेछ उज्यालो सुन्दै गर्नुहोला सही प्रष्ट विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रोति संयोगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम र खलङ्गा एफएम बैतडीको रेडियो सनसेर अछामको रेडियो रामारोसन सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम कैलालीको रेडियो अपी कैलाली एफएम दैरेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकीको रेडियो कोवलपुर किलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम र नयाँ युग एफएममा रेडियो प्युठान बाग्लुङको रेडियो सार्ती एफएम र गल्लकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुको रेडियो भानुभक्त रेडियो ढोरबारराही रेडियो बन्दीपुर रे स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रूकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन मकवानपुरको हेतौडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्पेक्षण रहनु भएको छ दोलखाजीरी रेडियो हिमाली खोटांग हलेसी एफएम रामेप को रेडियो तीनलाल रौतहट को नुनथर एफएम सरलाही को रेडियो एकता डुकडुकी एफएम और मुक्तेश्वर एफएम सिन्धुली को रेडियो सहारा रेडियो बर्दीवास जनकपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम उदयपुरको रेडियो त्रियुगा रेडियो तेह्रथुम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरको सप्तकोशी एफएम झापाको एफएम मेचीट्युन्स र बिरता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ पुरूषोत्तम दाल को उपन्यास शांता को वाचन सुनी रहे परिवारजन बर्दिया बसाई सर डाक्टर प्रसाद ने बर्दिया को सरकारी स्कूल एसएलसीस करे रारत को बहराइचवा आईएससी पूरा करे बर्दिया विकसित रछटेपन को उदाहरण हो त्यहाँबाट पढेर आइएससी पास गर्नु ठुलै कुरा भयो उनका ठुलाबाको छोरा इन्जिनियर थिए आफ्ना दाजु शिक्षक उनी सम्झन्छन् त्यतिखेर पचास रुपियाँ महिनाको तलबमा लेखाको काम गर्नु पर्दाका दिनहरू उनी आफ्नो सानो बुबा प्रति कृतज्ञ छन् जसको सहयोग र प्रेरणाले डाक्टर प्रसाद एमबिबिएस गर्ने छात्रवृत्ति पाएर विदेश पढ्न पुगे अब चार दशक भइसक्यो मान्छेका शरीर चिर्ने उनीहरूलाई उनी उपचार गर्न थालेको पनि तर के गर्नु डाक्टर प्रसादले आफ्नो क्षमताले वा ज्ञानले न आफ्ना पिताजीलाई बचाउन सकेन आमालाई उनले सबैभन्दा आदर गरेको सानु डाक्टर प्रसादकै सामु देहत्याग गरे डाक्टर भगवान त हुन सक्दैनन् विज्ञान सीमा रहित हुनै सक्दैन विज्ञानको सीमानालाई रोक्ने ज्ञान मात्रै हो र रह त्यो ज्ञानको कुनै आकार आकृति र सीमा हुँदैन त्यसैले डाक्टर प्रसाद ढुक्क छन् आफ्नाबारे जे भए पनि चिन्ता गरेर पुग्दैन सान्त्वना दिन्छन् आफैलाई तर बाँच्ने इच्छाउनमा हुन प्रबल छ एक निमेष बाँचेर केही गर्न पाए हुन्थ्यो डाक्टर प्रसाद सोच्ने गर्छन् छ दशक पार गरेका कति मान्छे छन् एक मनले भन्छ बो यत्रो दुःख किन गर्नु अपरेसनपछि भान्जीको लिभर आफ्नो शरीरले ग्रहण गरेन भने यसै मरिन्छ बाँचे पनि हिजोको जस्तो स्वस्थ हुनु सम्भव छैन र त्यो बचाएको आयु पनि धेरै हुँदैन जीवन त पानीको फोका जस्तै हो कुनै बेर बढिरहन्छ कुनै तत्काल फुट्छ छ दशकसम्म जीवित भएर पानीको फोको जस्तै हुन तत्पर आफ्नो विगतप्रति डाक्टर प्रसाद सन्तुष्ट छन् तर मन त कसरी मान्छ र तीन दशक सुख दुःखमा साथ रहेकी पत्नी तीन दशक पुग्न लागेकी आफ्नो असल छोरी बरकर संसार हेर्न आइपुगेकी नातिनीसँग केही दिन अगाउन्जी खुसी साटेर बस्न नपाइकन जीवन गुम्ने भयो सधैँ बिरामी अस्पताल औषधि विद्यार्थी र नीति बनाउनेहरू माझ पिङ जीवनको बत्ती निम्न लागेछ खै के पाइयो त्यस विगतबाट देश सेवाका नाममा समाज र आफन्तको सेवा र सहयोगका नाउँमा केही गरे पनि ती कहाँ छन् तिनको चिन्ह कहाँ भेटिन्छ र त्यसलाई स्मरण गर्नेहरू कति होलान् अहिले त जीवन र मृत्युको दोषाँतमा उभिएका समयमा विवेकको बाणी समेतमा कन्जुस्याई गर्नेहरूबाट मूल्याङ्कन होला र रचनाको दिगो स्तम्भ मेरो के छ जागिर त सबैले खाएकै छन् आज डाक्टर प्रसादभित्रको मान्छे पग्लन लागेको छ ईश्वरको सुन्दर सृजना पृथ्वीको एउटा कौड भए पनि मान्छे महान उपहार हो कि फेरि महान उपहारका रूपमा यो धरतीमा जन्मन सकिन्छ होला जन्मिए पनि आजकै नाता सम्बन्ध परिवारसँग भेट होला कि सुनकोसी तामाकोसी मन्थली को, तामा को पानीमा पानी पौडी खेल्न पाउन सकिन्छ र हरिया डाँडा र सेता हिम श्रृङ्खला फेरि कसरी देख्नु बर्दियाको मैदानी फाँट नजिकै बग्ने बवाई फेरि त्यसरी नै भेट्न सकिन्छ होला अह कदम कदाचित पर्सि एनस्टोसिया लिएपछि पर होस फर्केन भने र लिभर एक्सेप्ट भएन भने वा सक्रिय भएन भने अब दुई रातहरू त बाँकी छन् संसार देख्न यी अडचालिस घण्टामा म चमत्कार गर्न सक्दिनँ के करौ सेवा भू आविष्कार भय समाज परिवर्तन को नायक होना सक ना। डाक्टर भर उपचार करने और जागीर खाने तब को काम हो मैं कहीं विशेष कर सकने थे कि समय छैस प्रश्न कर सकिन न मैं ईश्वर को साधना करें आत्मिक तृप्ति साधना हो तपस्या हो कहीं भयन उनके झट्ट समझे महाकविदेव कोटा को वाक्य आखिर श्रीकृष्ण रहे न भाव भो न भक्ति भो विवेक प्रसाद राज रातभरि यसरी नै सोच्दै छटफुटाइरहे आज अगावी एकपटक खुला आकाशलाई हेर्न चाहन्छन् खुला सडकमा एकपटक जिउ तात्ने गरी कुद्न चाहन्छन् बाहिर बसेका चराहरूसँग केही क्षण खेल्ने इच्छा छ साना नानीहरूसँग बसेर गुच्छा डन्डीबियो खेल्ने रहर अधुरै हुने भयो भर्खर धरतीको कागमा आँखी आफ्नो रक्त नयाँ पाउन नातिनीको बालमुस्कान हेर्ने र केही क्षण रमाउने सपना सपनामा नै प्रेरणित हुने भयो के गरौं डाक्टर प्रसाद बाहिर हेर्छन् तर झ्यालको साङ्गुरो पालले उनका सबै आकांक्षाहरूलाई अवरुद्ध पार्छन् उनी नखुला आकाश देख्न सक्छन् नखुला पाइलाले पृथ्वीलाई नै छुन सक्छन् न उनी यतिखेर आफू जन्मिएको माटोको धुलोलाई शिरमा राख्ने अवस्थामा छन् बरु आफ्नै देशमा मर्न पाउने भएको भए पनि त हुन्थ्यो नि के गर्नु उपचारको परीक्षणको कुनै सुविधा विकास हुन सकेन डाक्टर माल्टा डाक्टर प्रसादको चिन्ता अनुमान गर्थिन् तर उनी आफै अडचालिस घन्टापछिको अन्धकारसँग एक्लै जुत्ने प्रयास गरिरहेकी थिइन् उनी आफ्नो जीवन खोतल्ने कोसिस गर्छिन् स्वंसेवीका हुँदै दाँतको डाक्टर भइन् डाक्टर प्रसाद विदेशी केट सानो गाँठी चन, हो छो तर हँसिरो अनुहार एकै भेटमा उनीहरू कति चाँडो नजिक भएछन् थाहै भएन लेनिन रातका सडकहरू रेस्ट्राँहरू हिउँले टम्मा भरिएका पार्कहरू जताततै त्यो युगल जोडी कसरी कुद्थ्यो कालीलाग्दो आशंकासँगै तन्नेरी गएको सम्झनामा डुबुल्की मार्दै डाक्टर माल्टा वर्तमान भेट्न आइन् ततै अडचालिस घण्टा मात्रै हो कि डाक्टर प्रसादसँगको साहचर्य रुग्नण चिन्तित पतिका आँखा निहाल्ने प्रयास गर्छिन् डाक्टर माल्टा उनी आफ्नो भविष्यप्रति चिन्तित छैनन् हातखुट्टा चलुन्जेल कमाउँछिन् खान्छन् नक्ता लेनिवराज में आमा बुआली दर गुजारा चल् छोरी तीरलाग्द नाति को सहार करते बस्ो मना समझाने प्रयास कर तर मन हो कसरी मान्छ पतिको भयपूर्ण अवसानको कारणिक का अवसाद उनको शरीरबाट एकैपटक सुञ्चारित हुन्छ डाक्टर माल्टा भविष्यप्रति जति निश्चिन्त हुने कोसिस गर्दैछन् त्यति नै आफ्ना श्रीमान डाक्टर प्रसादको जीवनप्रति चिन्तित र बिहल्छििन् तर, तर के गर्नु डाक्टरको ज्ञान अनुभव र औषधि मिलेसम्म र त्यसलाई ग्रहण गर्ने क्षमता रहेसम्म त शरीर रहन्छ डाक्टर माल्टा निँदा हुने प्रयत्न गर्छिन् र श्रीमानलाई फुलुक हेर्छिन् दुबईका आँखा जुत्छन् दुबईका आँखाबाट अनायास आँसु बग्न थाल्छ दुवै अगाउन्जिर हुन्छन् र थकाइ लागेपछि एकर्का आँसु पुस्दै आलिङ्गनमा बाँधिन्छन् र एकअर्कालाई सान्त्व नदिन लाग्छन् यसरी नै रात बित्यो डाक्टर को सुगर नियन्त्रण आज गर्नैपर्छ नत्र अपरेसन हुन सक्दैन बिहानीदेखि उनको ब्लडको परीक्षण सुरु भयो औषधिको डोज थपियो डाक्टरहरू जसरी पनि नियत दिनमा अपरेसन नगरी हुँदैन भन्छन् अस्पतालका लागि यस्ता रोगीहरूको नै बहुप्रतीक्षा हुने गर्छ यस्ता रोगीहरू हातबाट उम्कि भने घाटा सहन अनिवार्य छ सेवा भने पनि नाफा घाटाको व्यवसाय नै हो उपचार पैसा र संस्थाहरू रोगीहरूका लागि डाक्टर र अस्पताल जति आवश्यक छ त्यसभन्दा धेरै गुणाबढी डाक्टर र अस्पतालका निम्ति रोगीहरूको आगमन जरूरी छ यथार्थमा डाक्टर प्रसाद आफै रोगीबाट उपचार गर्नुको पीडा भोग्दै थिए यस समय डाक्टर प्रसाद यो सम्बन्ध बल्ल बुझ्ने भएका छन् रोगीहरूलाई उपदेश सुझाव प्रेस्क्रिप्सन दिनु अघि रोगी उपचार गर्ने आर्थिक हैसियतको छ छैन ऊ मानसिक रूपमा कस्तो छ ठिक समयमा हुन हुन परीक्षण हुन्छ कि हुँदैन परीक्षणको जटिलता कस्तो हुन्छ आफ्नो रोग थाहा पाउँदा रोगीको प्रतिक्रिया कस्तो हुन्छ उसका परिवार कुन रूपमा छन् रोगीहरूलाई सहयोग हुन सक्छ कि सक्दैन डाक्टर नर्सहरूको अनि व्यवस्थापनको व्यवहार कस्तो हुन्छ वा हुनुपर्छ डाक्टरहरूले कहिले पनि गम्भीरतापूर्वक सोच्दैनन् त्यस्तो विचार गरेर मात्र काम चल्दैन त्यो डाक्टरहरूको बाध्यता हो झगडिया बिनाको वकिलको कुनै कामै हुँदैन कार्यकर्ता बिनाका नेता र अनुयायी बिनाको विचारको कुनै महत्व हुँदैन विद्यार्थी बिनाको शिक्षक पनि हुँदैन यसैकारण बिरामीले परीक्षणमा पाउने चरम यातना उनीहरूका निम्ति उपेक्षा वा हाँसो र ठट्टाको विषय हुने गर्छ यस अर्थमा मुर्दा पर्खने घाटेर बदशालामा पशुको प्रतीक्षा गर्ने कुनै कसैभन्दा फरक हुँदैन डाक्टर र अस्पतालको सोच होइन त फरक छ डाक्टर प्रसाद चित्त बुझाउन लागिपर्छन् फरक के हुन्छ भने घाटमा मुर्दा भएपछि मुडो पुग्छ बदशालामा जिउँदोलाई मुर्दा बनाइन्छ अस्पताल र डाक्टर सम्भव भएसम्म जीवन दिने प्रयास गर्छन् तर डाक्टर प्रसादले जे सोचे पनि उनीहरू स्वयं स्वस्थ होइन मर्न लागेकाहरूको लस्कर जति बढ्छ बिरामीहरूको ताती बढ्न सक्छ त्यसैको प्रतीक्षामा हुन्छन् अर्धमृतहरूको लस्कर भएन भने डाक्टर र अस्पताल समग्रमा बेरोजगार हुन्छन् प्रकारन्तरले प्रतीक्षा मृत्यु र मृत्यु सरत संवेदना शून्य संज्ञा शून्य विवेक र भावना शून्य बाध्यता हो कि आवश्यकता कसरी छुट्याउनु डाक्टर प्रसादमा आफ्नै ज्ञान अभ्यास र अनुभवप्रति घृणा र तीव्र वित्तृष्णा जाग्छ होइन जीवन्त जसरी पनि डाक्टर र अस्पतालबाटै मिल्ने हो उनी सान्त खोज्छन् दिनभरिका परीक्षणको रिपोर्ट साँझ आयो ठिक छ उपयुक्त छ डाक्टरहरूको बैठक बस्यो अपरेसनको समय र जिम्मेवारी बाँडफाँड भयो डोनरका रूपमा शान्तालाई आज भर्ना गर्नु छ अस्पतालबाट खबर आयो साँझ पर्नु अघि नै शान्तालाई अस्पताल पुर्याउने शान्ताले नुहाइन् हल्का कपडा फेरिन् र तल सिद्धिविनायकको पाओमा केही फुल र प्रसाद अर्पण गरिन् गुलरियामा आमा र बुबासँग संक्षिप्त कुरा गरिन् काठमाडौँमा छोरा र छोरीसँग फोनमा भनिन् तिमीहरू नहात मलाई केही पनि हुँदैन केही भएछ भने पनि बुबा हुनुहुन्छ तिमीहरूको राम्रो हेरचाह गर्नुहुन्छ तिमीहरू ठुला र असल हुनु आफ्ना बुबाको राम्रो सेवा गर्नु दुःख नदिनु मलाई सम्झेर रुनी होइन बरु कुनै दिन आफ्नै आमा एउटा महान काममा समर्पित हुँदै गर्दा इसो भाद उनका आंखा आकाश गंगा बर्स जस्त करी आंसू का तारा झर रख उत्तम दाभाल सकेन ऊन में पलटिवरा आंसू को सागर नागरे, नागरे में डूबन थालों आज शांत कति भाबुकं यो भाबु त आयोक मनमन बितेको छेडको ससानो श्रमति झिल्कु बल्छ तुम्दाको आँखामा अब समय छिण भएको छ परिणामहरूलाई प्रतीक्षा गर्नु बाहेक विकल्प केही पनि छैन शान्ता लुगा लगाएर तयार भइन् एकजोर अतिरिक्त लुगा झोलामा राखियो बाँकी सामान अस्पतालमा लगिरहनु पर्दैन फोनको घण्टी बज्यो काठमाडौँबाट शान्ताकी दिदी बसुधाको फोन रहेछ भाइ मोहतराजको पनि फोन आयो शान्ताप्रतिको अगाध स्नेह विवल मनस्थितिको समवेत सान्तवना र चिन्ता व्यक्त हुँदै थियो उत्तमदाका घरबाट बुहारी रीता बहिनी सीता दिदी भिनाजु र आमाका फोनहरू आइरहे यतिखेर उनीहरूलाई दिने कुनै खबर थिएन भाइ फोन आयो दिल्लीका मित्रहरूसँग सहयोगका लागि खबर गरेको जानकारी दियो अन्जुश्रीले काठमाडौँबाट फोन गर्नुभयो र शान्तालाई स्नेहाशक्ति आशीर्वाद दिनुभयो निशान्तले हरेक दिन फोन गरिरहेको छ काठमाडौँ पुगेपछि आज पनि फोनमा दिदीलाई भन्दै थियो भिनाजु एक्लै पर्न आँट्नुभयो म पनि आउँ जस्तो लाग्दैछ उत्तमदा आफ्नो चित्तवृत्तिलाई स्थिर राख्ने प्रयास गर्दै व्यवहारको धरातल छाम्न लाग्यो भोलिमै अपरेशन निश्चित छ तत्कालको आवश्यकता ब्लड हो र प्लेटलेट हो साव, ली लाई फोन गर्नुपर्ने भयो सबै रक्तदारलाई रक्तदाताहरूलाई ब्लड ब्याङ्कमा लिएर आउन आग्रह गर्दै उत्तमदाले भन्यो आज रातभरिमा डाक्टर प्रसाद र शान्ताको नाममा साधारण रगत र प्लेट जम्मा गरिसक्नुपर्छ ईश्वरीले भने हामी सबैजना अहिले नै आउँछौँ र रक्तदान सुरु गरिहाल्छौँ परीक्षण गर्दा ठिक उनीहरूले रातभरि बसेर भए पनि दिन्छन् रगत दिन तयार विद्यार्थीहरूको ठूलो टोली दिल्ली लक्ष्मीनगरमा बस्छ पुरुषोत्तम भाइले दिएका नाउँहरूमध्ये दिपेन्द्रले समन्वय गरिरहेका छन् उत्तमदाले दिपेन्द्रसँग भन्यो आजै रक्तदाताहरू आउनुपर्ने भयो सम्भव छ कि छैन दिपेन्द्र बाइस पच्चिसका विद्यार्थी हुन् उन। उनी दोलखाबाट त्यहाँ सीए गर्दैछन् उनले भने हाम्रो परीक्षा छ सा, साँझ छ बजी सकिन्छ राति नौ बजीसम्म हामी आइपुग्छौं आज पाँचजना एकै ठाउँ छौं बाँकी आवश्यकता अनुसार राति वा भोलि आउँछन् हजुरले कुनै चिन्ता नगर्नुहोला उत्तमदा ने शांता को झोला बोलो शांताक सानी में सबला अगि लग्न भो शांता बीच में थी और पच्ची उत्तमदा छवि कुमार रंजित कुमार थे शांता मोहन गंभीर थे अरुण भी कई बलि चढ़ना पानी रक्षता ने पर्से अबोध पठो जस्ते शांता आपक में लुरूलुरू हिड़ी थे उनका आंखा झुकिक थे ठमठम हिँड्दै गरेकी स्वस्थ शरीरकी शान्ता ईश्वरले रचना गरेको आमा बुबाले सिर्जना गरेको प्राकृतिक शरीरलाई चिर्दै भित्री तहबाट औषधिका रूपमा कलेजो काट्नुपर्ने अवस्था एक प्रकारको बलिदान नै त हो समुद्र मन्थन झै शरीरका पात्र पत्रहरू उघार्दै गंगाजल जस्तो रगतका धाराहरू बहाउँदै अत्तल गहिराईबाट अमृत झिके जस्तै एक टुक्रा कलेजो झिक्नुपर्नेछ र डाक्टर प्रसादका लागि त्यो कलेजाको टुक्रा अमृतको एक थोपा सरह हुनेछ मन्दराचल पर्वतसिंहै बोकेर आएका हनुमानले जस्तै शान्तालाई अघि लगाएर टोली अस्पताल परिसरमा प्रवेश गर्दैछ शान्ता निर्कार थिइन् एडमिसन काउन्टरमा सांताको सबै कागजपत्र एटेन्डेन्ट वार्ड कार्ड बनिसकेको रहेछ अस्पताल सहयोगी सेवीका आइन र शान्तालाई लिएर गयन् अस्पतालको बाह्रौं तलाको चार दुई दुई दुई कोठा उनका लागि निर्धारित रहेछ एटेन्डेन्टको कार्ड लिएर पूर्व सल्लाह अनुरूप शान्तासँग सफा उत्तमता लिफ्टको ढोका बन्द नभएसम्म शान्तालाई नियालिरहेको थियो अशान्त अब त सोच्ने भन्ने केही पनि बाँकी छैन शरीरमा कति पानी जमेको छ कुन्ने आँखाबाट जति झरे पनि सकिँदैन झन् भलबल्ती झरिरहेछ उतुम्दा रुमाल झिक्छ आँसु पुस्छ र पक्का भिजिसक्यो रुमाल ऊ बाथरूम छिर्सेर मुख सेनित् पखाल्छ तै पनि आँसु भग्न छाड्दैन मुहान सुके पो खोला सुक्छ दुखेको मन आफ्नै मुहान भएपछि मन नमरेसम्म कि शान्त नभएसम्म मूल फुटिरहन्छ धारा बहिरहन्छ उतुम्दाको मन दुखिरहेको छ र अविश्रान्त मूल फुटिरहेको छ रोक्न चाहेर पनि रोक्न सम्भव पाएन गुतम्ताको कठिन मनोदशा अनुभव गरिरहेका छवि कुमार र सञ्जित कुमारसँग सम्झाउने गरी कुनै भाषा छैन उनीहरू त शान्ताका सानो बुबाहरू हुन जो औषध औधी माया गर्छन् के भनून् शब्दविहीन रिक्त मन उनीहरू पनि मौन छन् दुवैका आँखा सजल छन् र ओठमुख बन्दछ अस्पताल भर्ना हुने बिमारी र औषधिका रूपमा बिरामी हुन तयार हुने भए बोकको निदान खोज्ने र निदानका लागि रोगी हुन खोज्ने अस्पतालको बेडमा सोध्न पुगे तर बाहिर बस्नेहरूका मन जल्न लागे भयानक अग्नि ज्वाला दनदन्ती बल्न लागेको छ छवि कुमार सञ्जित कुमार र उत्तमदा निर्विकार रिक्त सजल शुष्क उद्विग्न अनेक क्षणभित्रभित्रै खरानी भएको अनुभव गर्दै प्रत्यक्षकक्षका कुर्सीमा थचक्क बस्छन् उत्तमदालाई हनन्ती ज्वरो आउनु लाग्छ एक महिनादेखि लगातार गर्नु परेको धपेडी चिन्ता र मुटु छेड्ने चिसाको योगको परिणाम हुनुपर्छ प्रतीक्षकक्षमा तातो छ बिना ओड्ने राति दिउँसो बस्न सकिन्छ हिट सिस्टम एकछिन टोड्दैन हपक्क गर्मी भइहाल्छ तर उत्तमदालाई जाडो अनुभव हुँदैछ शरीर जति तात्छ त्यति चिसो अनुभव हुँदैछ र मुटु काम लाग्छ मन जल्न लागेपछि तन्चिसो हुँदै जाँदो रहेछ उत्तमदा मेजवान फर्किन पनि सक्दैन आज रातभर रगत जम्मा गराउनु छ ईश्वरी मनिषहरू आउँदैछन् र दिल्लीबाट दिपेन्द्रहरू आउँदैछन् उत्तमदाले भन्यो सानो बाबाहरू हाउस फर्किनुहोस् र आराम गर्नुहोस् भोलि के पर्छ भन्न सकिँदैन अहिले रगत जम्मा गर्ने काम मात्रै हो साथीहरू आउनुहुन्छ म यहीँ बस्छु बरू राति अबेर होला दस पन्ध्रजनालाई भोजन र बस्ने कोठा तयार गर्न गेस्ट हाउसलाई अर्डर गर्नुहोला दुवै अग्रजहरू अन्य मनस्क भए उनीहरू एकै स्वरमा भन्न थाले हजुरलाई एक्लै छाडेर हामी आराम गर्न जाँदैनौँ राति सँगै फर्काउँला यसै बेला एमजी रोडबाट ईश्वरी र मनिषहरू टुप्लोक आइपुगे उनीहरूको साथमा अरू केही साथीहरू पनि रहेछन् ईश्वरीले भने हजुरहरू सबै गेस्ट हाउस गय हुन्छ यहाँ जे गर्नुपर्ने हामी पूरा गर्छौँ हाम्रो जिम्मा छाडिदिनुहोस् यतिखेर आफ्नो कर्तव्य हामीलाई पूरा गर्न दिनुहोस् नवागन्तुक भाइहरूको यस्तो आग्रह सुनेर दुई वृद्धहरू छक्क परे एउटा नौलो युवक आएर सबै काम जिम्मा लिन खोज्दैछन् उत्तम दाले उहाँहरूसँग ईश्वरी र मनिषको परिचय गरायो सबि पहिले पनि चिन्जान भएको थियो ईश्वरीको उहाँले बिर्सनु भएछ बुढेसकालमा बिर्सन स्वाभाविक हो श्रुति संयोगमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति संयोगको समय सकिएको छ अर्को साता शान्ताको आठौं श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि